कालजयीतर सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीत हु को सुंदर दस्तावेज अजर अमर गीतर प्राविधिक मित्र शशीन्द्र गौतम नेपतेका सहयोगी सुफल काफ्लेका साथ यो प्रकाश सामीको आजको अजर अमर गीतहरू अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेपाली संगीतमा आफ्नो जीवन अर्पण गरेका गायिका गीतकार श्रेष्ठाहरूप्रति समर्पित छ कार्यक्रमको शुरूआतमै हामीलाई प्रमोद गौतम यिन लक्ष्मण अधिकारी मनोज कुलुङ दिनेश पाल, कृष्ण केसी विशाल गिरी भगवान पोखरेल जोगमेर माजी, प्रेम नारायण घायल तमु सोफिया थापा विमल डांगी तेज गवायले शुभेच्छा पठाउनु भएको छ भने हाम्रो तर्फबाट पनि नेपाली संगीत जगतमा होमिरहेका गायिका संगीतकार गीतकारप्रति हार्दिक नमन सहित यो कार्यक्रम समर्पित छ आमा जसलाई म्याक्सिम गोर्कीले लेखे म्याक्सिम गोर्कीको आमाका नायक पावेलका आमा, पावेल आमा भएर खेल्ने वेरी लेभेन्सकाबाट प्रभावित भएर विश्वका धेरै आमाहरूले आफ्नो चरित्रलाई त्यसरी नै उतारेको इतिहास पाइन्छ आज जन्मदिन परेका एक चर्चित गीतकार शाहे लुध्यान्वीका आमालाई पनि म्याक्सिम गोर्कीकी उपन्यासकी आमाको भूमिका निर्वाह गर्ने वेरी लिभेन्सकासँग तुलना गर्ने गरिन्छ आमा उपन्यास प्रकाशन भएको केही वर्षपछि उन्नाइस सय छब्बीसमा यसमा रूषी भाषामा फिल्म बन्यो रूसी भाषामा यो फिल्म प्रदर्शन भएपछि हिन्दीमा महबुब खानले पनि यसलाई मदर इण्डिया नामक फिल्म बनाए र मदर इण्डिया हेरेपछि तत्कालीन नेपालका राजा महेन्द्र त्यस फिल्मबाट प्रभावित भएर नेपाली भाषामा पहिलो फिल्म आमा नै बनाए र आमालाई सम्बोधन गरेर लेखिएका कैयन कविताहरूमध्ये ईश्वर वल्लभको मेरो आमाले आत्महत्या गरेको देश वा आमा भएर हेर सन्तानका पीरहरू वा मैले आमा भनी बोलाए योगेश वैद्यको रूबे जोशीको गीत वा आमा तिमीलाई जंगलभरिका औंलाहरूले नारायण गोपालको गीत यी सबैमा आमाप्रतिको महान सम्बोधन यथावत छ प्रसिद्ध उपन्यासकार गुस्ताफ फ्लेबले म्याडम बाबुरी लेखेपछि धेरै पटक उनलाई प्रश्न भयो म्याडम बाबुरी को हुन् उनके मन मैडम बबूरी हूं इसी एवटा श्रष्टा आपूलाई मैला हन्मा में गर्वे श्रृंखला हमी क्रा शुरू पहिलो गीत आजको क्रम नेपाली जगत की पेलो रेकिंग गायिका मेलवादेवी मानंदर को स्वरवा विक्रमाव्द उन्नाइस सय चौसाठीमा पूर्वी नेपालको लामिछाने गुरूङ परिवारमा जन्मिएकी मेलवादेवीले सात वर्षको बालिका अवस्थामै काठमाण्डुमा आएर दरबार प्रवेश गरिन् र पण्डित माधव प्रसादसँग शास्त्रीय संगीत सिक्न थालिन् मेलवादेवी राणाकालमा पनि त्यति बेलाको राणा सरकारसँग टक्कर लिन सक्ने एक व्यक्तित्व थिइन् दरबारी कुचक्र र षयन्त्रको कारणले करिब 22 वर्षको उमेरमा उनले सिंहदरबार त्याग्नु पर्यो राजी खुशी बाहिर आएकीले चन्द्र शमशेरले मेलवादेवीका लागि विजेश्वरीको छाउनीमा गर्जगा जग्गा किनेर दरबार बनाइदिएका थिए तिनी मेलवादेवीले नेपाल छोड़ेर कोलकत्ता गएपछि सवारी मेरो रेलैमा चन्द्र समर्पित गरेर रेकर्ड गरिएको गीत भन्ने कहावत पनि छ चन्द्र शमशेर आफ्नो शासनकालमा शिकार खेल्न जाँदा मेलवादेवीको गीत सुन्ने गर्थे र मेलवादेवीको गीत सुनेर आएका मृगहरूलाई मार्न मनाइथ्यो भनिन्छ नेपाली जगतकी प्रथम गायिका मेलवादेवीको उलाक टिकट निकाल्ने सरकारको पहल जारी छ नेपाली जनमानसमा मेलवादेवीलाई पुनः व्यूजाउने काम म्युजिक नेपालले नयाँ युगका कलाकारको स्वरबाट पुन रेकर्डिङ गरेर पनि यो काम सुरु यो गीत। अब कार्यक्रममा दोस्रो गीत छ मीरा राणाले यसपालि एउटा ऐतिहासिक काम गर्नुभयो क्यान्सरले पीड़ित गायिका तारा थापाको निम्ति अमेरिकाबाट आर्थिक संकलन गरेर काठमाडौँ ल्याइदिनुभयो र तारा थापालाई उपचारका निम्ति त्यो अथार रकम एउटा हौसला पनि भयो विक्रम सम्ब दुई आठ सालमा विजयादशमीका दिन काठमाडौँको कमल पोखरीमा शम्भ प्रसाद मिश्र र बेबी मैसाबको घरानामा जन्मिएकी मीला राणा नेपाली संगीत जगतमा तारादेवीबाट प्रेरित भएर गायनमा आएकी थिइन् र नेपालबाट बनेको दोस्रो चलचित्र परिवर्तनमा पार्श्व गायिका रूपमा भीवलसाराको संगीतमा प्रवेश गरेकी थिइन् आज अजर अमर गीतहरूमा मीरा यो अत्यन्त कम बज्ने गीत हाम्रो सम्झनामा दुई सालमा मीर राणाले काठमाण्डुको रंगमंचमा चुलबुली नाइट सांस्कृतिक कार्यक्रममा प्रथम भई स्वर्ण पदक प्राप्त गरेकी थिइन् दुई सालमा रेड नेपालद्वारा आयोजित आधुनिक संगीत सम्मेलनमा गायनमा प्रथम भई स्वर्ण पदक र पुरस्कार पाएकी थिइन् दुई सालमा नै मीर राणाले तीनवटा विभिन्न कार्यक्रममा प्रथम स्थान प्राप्त गरी पदक र पुरस्कार पाएकी थिइन् हिरा गायनको चर्चा गर्ने बित्तिकै सबैभन्दा पहिला महत्वपूर्ण कुरा हुनु आउँछ उनले चलचित्र मनको बाँधमा गाएको त्यति बेलाको पप शैलीको गीत र उनैले गाएको परिवर्तन फिल्मको लोक लयको बैनीको दया छ भने रोधी घर धाई नाच्यो न ना भन्ने गीत र नेपाली चलचित्र जगतमा संगीत गर्ने दोस्रो महिला संगीतकारका रूपमा पनि मेरा सम्झना गर्न सकिन्छ सा। दुई सालमा मीरा भैरव नृत्य दलको नेतृत्वमा पश्चिम जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय फोक आर्ट फेस्टिभलमा भाग लिएर पुरस्कृत भएकी थिए भैरव नृत्य दलका प्रमुख भैरबहादुर थापा मेर राणालाई एक उत्साही र जुझारो गायिका रूपमा सम्झना गर्छन् नेपाली गीत संगीतको चर्चा गर्ने चलचित्रमा संगीत गर्ने पहिलो संगीतकारका रूपमा हामी नातिकाजी शिवशंकरलाई सम्झना गर्छौं भने चलचित्रमा संगीत गर्ने पहिलो महिला संगीतकार शान्ति ठटाललाई हामी विसर्न सक्दैनौ शान्ति ठटालले श्रुवातमा अम्बर गुरूङका संगीतमा धेरै गीत गाईन् भने पछि आफ्नै संगीतमा अरू कलाकारलाई उनले प्रस्तुत गरिन् किडी बुटिया, दावा ग्यालमो, अरूणा लामा नारायण गोपाल अनि विशेष गरेर पछिल्लो श्रृंखलामा युवा पुस्ताका कलाकार दावा ग्याल्मो र डेजी बराइलीको युगल स्वरमा शशी ठटालको शब्दको यो गीतले शांति ठताल को संगीत को संयोजन रिकल्पना व्यापक मला रसी ठटालको शब्द शान्ति ठटालको संगीतमा दावा ग्यालमो डेजी बराईलीको स्वर आजको यस कार्यक्रमका बारेमा विमल डांगीले लेख्नु भएको छ नारी दिवसको सबैलाई शुभकामना आजकै दिनमा यो कार्यक्रमको आयोजना हुँदैछ तारी नदेऊ ए माझी सबैले दिने उस्तै हुन्छ माया फूल झरे पनि काँडा झर्दैन जस्ता थुप्रै लोकप्रिय गीतमा आवाज दिई नेपाली संगीत पारकीहरूको मनमुटुमा बास बस्न सफल वरिष्ठ गायिका तारा जो क्यान्सर पीड़ित हुनुहुन्छ उहाँको सा, सहायतार्थ न्यू योर्कमा आयोजना गर्न लागि फनराइजिङ सांगीतिक कार्यक्रममा विमल डाङ्गी लगायत नेपाली अमेरिकन कलाकार संघले सत्यनारायण मन्दिर क्विन्स न्यूयर्कमा यो कार्यक्रम आयोजना गर्दैछ र था। तारा थापाको सहायतार्थ था। मृगौला पीड़ित अर्का संगीतकार सुख गुरूङको सहायतार्थ बारेमा हामीले अजर अमर गीतहरूको शुरूआतकै श्रला गर्दै आएका थियो प्रेम नारायणजी लेख्नुहुन्छ नारी दिवसको अवसरमा सबै नारी तथा नारीको हितमा चासो देखाउनुहुने सबैलाई शुभकामना र त्यसै गरिकन एकजना मित्र हुनुहुन्छ जोगमेर माजी वहाँले मेलवा देवी रानु देवी जस्ता कलाकारदेखि लिएर उमा गुरूङको बारे पनि चर्चा भए हुन्छ भनेर आशा जाहेर गर्नुभएको छ दुई सालमा प्रजातान्त्रिक नेपाल रेडियोको स्थापना भएपछि कारण प्रसाद कोइरालाको अध्यक्षतामा प्रजातान्त्रिक को रेडियो, रेडियो नेपालमा राणु देवी अधिकारी गायिका रूपमा सम्वद्ध हुन र कालो मण्डलको संगीतमा उनले धेरै गीत गाइन् कारणी प्रसाद कोइराला स्वयं गीतकार राणु देवी अधिकारी गायिका यसरी प्रजातान्त्रिक नेपाल रेडियोमा राणु देवी अधिकारी पहिलो गायिका मानिन् भने रेडियो नेपाल स्थापना भएपछि हरिप्रसाद रिमाल पहिलो गायक ठरिए र कोलीदेवी पहिलो संगीतकार र आज हामी कोलीदेवीको पनि सम्झना गर्नेछौ र उनका गीतका बारे पनि कुराकानी गर्नेछौ तर यति बेला रानुदेवी अधिकारी र रा कोलीदेवीका बीचमा एक युगलाई जोड्ने गरिकन गायिका सविता देवी सविता देवीले नेपाली संगीतकारहरू विशेष गरेर नातिकाजी शिव शंकर जगत मर्दन थापाका धेरै संगीतिक शैलीलाई आफ्नो गायनले परिमार्जन गरेकी छिन् तर मवी शाहको रचनाको यो गीतमा सविता देवीको स्वरको उच्च आकर्षण बेग्लै छ सम्झि कसरी बुझाउ भनल कसरी बुझाउ भनल तिमी न शास्त्र संगीतका ज्ञाता सविता देवी एउटा सम्पन्न परिवारबाट प्रतिनिधित्व गर्थिन् उनकै समकालीन गायिका लिली सिंहले पनि यो गीत कोलकातामा रेकर्ड गराएकी थिइन् लिली सिंहले कृष्णमानसँग हे साइला जाउन त्यो पारी जस्ता गीत पनि गाएकी थिइन् गोपाल श्रेष्ठ नामक संगीतकारको घरमा पेइङ गेस्ट भएर कोलकातामा बस्ने लिली सिंहसँग संग, नेपाली संगीतकारहरूमा कृष्णमान जगतमर्दन थापाले सक्रिय भीली सिह मुंबई को एकजना मुस्लिम गायकसंग विवाह करे गायन बटनी टाड़ा भईन सविता देवी को स्वरलाई सुनेर गजलकार प्राध्यापक डा सनत कुमार बस्तीपटक वाहेन भूई मं लेख् भनलवऊ तिमी नढ़ाटी गीत कुमा लीली और मेधीसन गानकारी आमी हामीसँग पनि यो गीत संकलनमा छ त्यसै गरिकन धना पौडेलले कलवाडाबाट लेख्नु भएको छ मेरी आमा भन्ने मेरा राणाको गीत सुन्दा मलाई आफ्नै आमाको याद आयो भनेर उहाँले जानकारी दिनुभएको छ भने एसी दिनेशले प्रकाश दाजु मेरा राणाको गीत सुन्दा आज सानो छाँदा गाउँमा मेरो आमाले घरखेत गर्दा गाएको गीतको याद आयो यसजी यो गीतले तीस दशकका धेरै समयलाई जुन समय मिर राणाले नेपाली संगीत आकाशमा अत्यन्त ठूलो योगदान पुर्याएकी थिइन् यद्यपि अहिले पनि मीर राणाको योगदान जारी नै छ उमेश सिक्दे लेख्नुहुन्छ अनलाइनमा समस्या भएको कारण अझ सुन्न नसकेको अवस्था छ भनेर उहाँले हामीलाई ट्वीट गर्नुभएको छ सा, सायद प्राविधिक कारणले होला हामी केही समस्या समाधान हुने नै छ भन्ने आशा गर्दछौ अमृत थापाले हाम्रो फेसबुकमा लेख्नुभएको छ सा। समय सान्दर्भिक विषय नारी दिवसको अवसरमा आज अझ अमर गीतहरू नारी स्वरहरूमा नै आधारित गर्नुभएकोमा प्रस्तुत राज्यलाई धन्यवाद लेख्नुभएको छ नेपाली संगीत आकाशमा सबभन्दा धेरै महिलाका विषयलाई लिएर महिलाको वेदना पीड़ा सम्वेदनालाई लिएर गीत लेख्ने गीतकार हुन् किरण खरेल किरण खरेललाई उपन्यासकार डाक्टर ध्रुवचन्द्र गौतमले कलिलो भन्ने पत्रिका निम्ति पत्रिकाका निम्ति अन्तर्वार्ता गर्दा सोधेका थिए किन तपाईँको गीतमा धेरै महिलाका कुराहरू आउँछन् गीतकार किरण खरले त्यति बेला भन्नुभएको थियो म हजुरआमासँग हुर्के फुफू माइजूहरूसँग हुर्केँ र मेरो जीवनमा धेरै महिलाहरूको स्नेह र आशीर्वाद रहेको हुनाले मसँग धेरै महिलाहरूको अनुभव र अनुभूति पनि रहेको कारणले मेरो गीतमा त्यो पक्ष झल्किनु स्वभाविकै हो ये भनाई भारत का चर्चित उर्दू गीत फिल्मी गीतकार जावेद अख्तर ने एक अंतर्वाता थे मेरो जीवन पिताबाट हनन भेरी आमाक आमा सानी आमा मेरा बांकी जीवन बीत्यो आता जीवन में मैं महिला मुस्लिम समज में भोगीने समस्या बड़ी देखे इस कारण मेरे गीत में महिला छवेद अख्तर ने भाग थे विश्व का धरखिक सशक्त लेखिक जो मुस्लिम संप्रदाय में जन्मए पाकिस्तान के तैमीरा दुरानी जिसके मय फ्यूडल लोड पति का विरूद्व में विश्वचर्चित आत्मकथ लेखी घोषणा कर मुस्तफा खारक पत्नी चिंथे अब मेरो पतिला मेरो पति चिंसन मन उनक लेखिन्य फ्यूडल लोड साहसिक लेखिका कमला दासको माई स्टोरी वा बेनजर बुटोको डटर अफ इस्ट वा मेमोसन सामोन रायको अनफिनिश अटोबायोग्राफी यी धेरै कृतिहरूले महिलाको दक्षिण एसियाको अवस्थालाई झल्काउँछ र हाम्रा गीत संगीतमा पनि त्यो पक्ष छ र आजको अझर अमर गीतहरूमा महिलाका ती उज्याल पक्षहरूको चर्चा गर्नेछन् जुन समय उनले त्यो गीत गाए त्यो समयका युवा युवतीको डुकडुकी बनेर अब अर्को गीत छ गोपालिंजनको शब्द र संगीतमा यो गीत नारायण गोपालले पछि निकै मनपराएर गाए र चर्चित बनाए तर नारायण गोपालले भन्दा पहिला गाएकी थिइन् इन्दिरा श्रेष्ठले सद्भाव र का खानी हुन्छन् नारी पूजौं दिदी बहिनी प्रिय तथा महातारी कृष्ण केसीले महिला दिवसको प्लेसीमा लेख्नुभएको यो पंक्ति र भर्खरै बजेको इन्दिरा श्रेष्ठको गीत सुनेर गायिका सोफिया थापाले लेख्नुभएको छ भनल तिमिना ढाँटी यो गीत कुमारी लिली र मेदिया सनले पनि गाउनुभएको छ र उहाँले अझै रमाइलो कुरा लेख्नुभयो एमालाई माया गर्छु भन्ने हजुर मैले नारायण गोपालको बाहेक अरूको स्वरमा सुनेको थिएन पहिलो पटक इन्दिरा मास्केको स्वरमा सुने भनेर सोफिया थापाले लेख्नुभएको छ दुई हजार सन्ताउन्न सालमा नारायण गोपाल संगीत कोषद्वारा गायनमा पुरस्कृत गायिका सोफिया थापाले नारायण गोपालले गाउनुभएको ए मलाई माया गर्छु भन्ने गीतलाई आवसम भनेर टिप्पणी गर्नुभएको छ भने यो नयाँ गीतलाई पनि स्वागत गर्नुभएको छ इन्दिरा श्रेष्ठ जो मास्के परिवारबाट गायनमा आएकी पहिलो पुस्ताको गायिका थिइन् भने इन्दिरा मास्केकी भदैनी राधा मानन्दले हर रात मेरा निधहरू चिसो बतासले उडाइ लान्छ भन्ने गीत गाउनुभयो त्यसै गरिकन इन्दिरा अर्को दिदीको छोरी मथुरा प्रधान जो स्वयं पनि गाएका थिइन् र इन्दिरा मास्केको अर्को छोरी अञ्जला मास्के जसले दिप श्रेष्ठसँग जति हाँसु भन्छ आँसुमा डुब्छ कि मन भन्ने युगल गीत पनि गाउनुभएको छ धधानको यो मास्के परिवारका धेरै चेलीहरू संगीतमा समर्पित छन् र सौभाग्यको कुरा इन्दिरा मास्केले आफ्नो जीवनको पहिलो गीत नै गोपाल इजनको संगीतमा गाउन पाएकी थिएको हाम्रो फेसबुकमा हामीलाई राजेश्वर उदयले लेख्नु भएको छ नारी दिवसको अवसरमा शुभकामना विश्वका सबै नारीको विभिन्न प्रतिरूपलाई स्नेहपूर्ण सम्मानजनक र आत्मविश्वासको वर्ष बन्न सको शुभकामना भन्नुभएको छ मनोज कुलुङले मैला हिंसा बढ़दो छ आजदेखि हिंसा उन्मूलनको कामना गरौं भन्नुभएको छ महिला हिंसाको प्रसंग आउने बित्तिकै बनेर बने बाहिर प्रदर्शन भएको इण्डियाज डटर लेस्ली उडवीनको यो डकुमेन्ट्री जसलाई भारत सरकारले प्रतिबन्ध लगायो सोह्र दिसम्बरमा भएको सामूहिक बलात्कारकी पीड़ित निर्भया अर्थात ज्योतिष सिंहको जीवनमा आधारित यो डकुमेन्ट्रीले आज संसारभर एउटा चर्चा पाइरहेको छ आज बिहान पनि हामी यस बारेमा चर्चा सुन्यौं विश्वका ठूलठूला थोल नदीहरूको नाम नारीकै नामबाट राखिएको हुन्छ क्याट्रिना इबोला गंगा धेरै कम नदी मात्र पुरूषका नाममा हुनुपर्छ सम्भवत ब्रह्मपुत्र बाहेक धेरै कम नदी होला तर जब कुनै भयाव रोग हुरी बतासहरू हुन्छ त्यति नाम फेरि त्यही नदीकै नामबाट महिलाकै नामबाट नामांकरण गरिन्छ रोगको नाम इबोला उरीको नाम क्याट्रिना यस्ता धेरै प्रसंगमा फेरि महिलालाई नै जोडिन्छ संसारका धेरै उत्कृष्ट कृतिहरू जुन स्रष्टाहरूले लेखे त्यो धेरै कृतिहरूमा महिलाको नामबाट शुरू भएको छ लैला मजनू, श्री फराद वा मुना मदन वा राधाकृष्ण जस्ता धेरै कृतिहरू विश्वको अत्यन्त चर्चित प्रकाशन गृह राधाकृष्ण पनि महिलाकै नामबाट श्रुरू भएको छ तर कहिलेकाही हामी प्रशंसा में अतिशयक्ति प्रशंसा करमनी का महाकवि गेटे एशिया को हिन्दू सज में जहां नारीला पूजा करो कविता में उदृत कर प्रशंसा करीला बक्सी आरोप लगने दाइजो नलिया प्रसंग में जलाईदिने ये धर पीड़ा तर सबका वकालती काठमंड वसंतपुर मंच में ह तर गाउँ गाउँमा अवस्था त्यही नै छ बारे अझै पनि हाम्रो गीत संगीतले चेतना जोगाउन र जनजागरण ल्याउन धेरै जरूरी छ आज अमर गीतहरूमा नेपाली संगीतमा नारी कलाकारहरूको देनका बारेमा अब प्रसंग आउँछ गायिका तारा थापाको तारा थापा अहिले क्यान्सरबाट पीड़ित हुनुहुन्छ साहसी गायिका तारा थापाको जीवनको एउटा रमाइलो र दुःख क्षण उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा कलाकारका रूपमा सम्वद्ध थिइन् त्यति बेला दुई हजार एकचालिस सालमा पहिलो पटक नेपालमा चलचित्र महोत्सवको आयोजना गरियो सो महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका तीनजना प्राज्ञ निर्णायकका रूपमा आवद्ध थिए र आयोजकहरूले ती प्राज्ञ मार्फत तारा थापालाई पनि कार्यक्रममा निशुल्क गीत गाउनुपर्छ भनेर दवाब दिए तारा म निशुल्क गाउँदिन भनेर कार्यक्रममा गाउन इन्कार गरिन् त्यसपछि तारा जागिर नै संकटमा पर्यो र ती चर्चित तीनजना प्राज्ञ जो हामीले मान्ने गरेका साहित्यकार पनि हुन उनीहरूले तारा थापाको जागिरलाई खाइदिए तारा थापा, थापा, थापा केही समय बेरोजगार भइन् र पछि पुन उनले रेड नेपालमा अस्थाई जागिरबाट आफ्नो जीवन आरम्भ गरिन् दुई हजार एकचालिस सालमा त्यो चलचित्र पुरस्कारमा गीत नगाए बापत उनले भोगेको सजायमा उनी बाहेक अन्य दुई गायिका पनि थिए ती दुई गायिकाले पछि माफ मागेर जागिर पुनर्स्थापित भयो र ता तारा थापाको जागिर गयो त्यस्ता साहसी गायिका तारा थापा एउटा महारोगँग लड़िरहेकी छिन् र सबैको शुभेच्छा शुभकामनाले उनी शक्तिशाली भइरहेकी छिन् हामी पनि कामना गरौं तारा जीवनमा त्यो स्वस्थता समृद्ध पनि पुनः आओस उनकै गीत नगेन्द्र थापाको शब्दमा झापाको सुस्वास्थ्यको कामना गर्दै अब कार्यक्रमको अन्त्यमा हामी चर्चा गर्दैछौं दे तीन देवीका बारेमा नेपाली संगीतमा त्रिदेशवीका नामबाट चर्चित गाईका तारा देवी गाईका दिलमाया खाती र गाईका कोइली देवी यी त्रिदेवीले एउटा गीत बनाएका छन् यो गीत यादगार छ यस गीतका शब्द र संगीत कोइली देवीको विक्रम सम्वत उन्नाइस सय भदौ छ गते नारयणी अञ्चलको चिसापानीगढ़ीमा जन्मिएकै कोइली देवी जीवनभर संगीत र साहित्यमा समर्पित रहेडियो नेपालमा विभिन्न तहमा काम गरेर आफ्नो जीवनको अन्त्यसम्म पनि संगीत गरिएकी कोइली देवी रेडियो नेपालकी प्रथम महिला संगीतकारका रूपमा परिचित छिन् भने उनकै शब्द र संगीतमा दुई अर्की देवी तारादेवी र दिल माया खातीले गएको यो युगेल गीतसँगै आजको अजर अमर गीतहरूबाट शशीन्द्र गौतम प्रकाश साइमी र सन्दीपलाई विदा दिनुहोस् भीचाप Oh! <laughs> कालज ने गीतर सविशेष प्रस्तुति अजर अमर गीतर स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज